उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति नौ बजेको नेपाल खबरपछि कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी आजदेखि एउटा अमेरिकी उपन्यास श्रृंखलाबद्ध रूपमा सुनाउँछौं लेखक नेथेनाइल हाथहरनको विश्वविख्यात अमेरिकी उपन्यास द स्कार्लेट लेटर आजदेखि सुनाउने उपन्यास हो यसलाई नेपालीमा कलंकिनी शीर्षक दिएर पुण्यप्रसाद प्रसाईले अनुवाद गर्नुभएको छ यो उपन्यासको पहिलो श्रृंखला वाचन सुन्दै गर्दा तपाईँलाई आफ्नो मनमा केही कुरा लाग्यो भने हामीलाई लेखेर पठाउनुहोलाको पहिलो श्रृंखला शोक वस्त्र और उच्च स्लेटी रंग को हैट लगाकर दारीवाला पुरूष को एक समूह जिसम स्त्री शामिल थे काठले बने भवन को अघाड़ी जमा थे जुन घर को ढोका ओक को काठवा बने जिसम फलाम को खेला ठोक कारनहिल को, कारन को निकटवर्ती प्रदेश में बोस्टन को सभी भाग कारागार निर्माण कर जोन ई साग को चिहान वरीपरिक भूमि चिहानगारी उपयुक्त स्थान ठानी त्या काला गीर्जाघर को आंगन में धे चिहान बने नगर बसेको पन्ध्र बीस वर्षपछि आधी र वर्षाको अनुवरत प्रहारको कारण कारागार पुरानो देखिन थालेको थियो कारागारको अगाडिको भाग जर्जर हुन थालेको थियो त्यो निरव उदासीको अन्धारोले व्याप्त यति विभत्स देखिन्थ्यो मानव समयको क्रूर प्रहारले यसको अवसान नजिक हुँदै गइरहेको छ फलामको हतियारबाट शुरू भएको युद्ध यो कुराको सूचक थियो त्यो नै संसारको सबैभन्दा पुरानो वस्तु हो अपराधको दुनियामा जुन प्रकारको विषादको अन्धकार छाइरहन्छ त्यस्तै कारागारको जीवनमा पनि कहिल्यै आनन्दको सृष्टि देखिएन यो भद्र भवनको अगाडी र गल्लीको गाडी हिँड्ने बाटोको बीचमा एउटा घाँसे मैदान थियो जसमा झारहरू उम्रिएका थिए तर बरण्डाको एउटा कुनोतिर भवनको चौघेरामा जंगली गुलाबको एउटा झाडी थियो त्यो जून महिनामा फुलेको कोमल र सुन्दर फूलले यस्तो कल्पनालाई सजीव बनाइरहेको थियो मानौं त्यो कारागारमा प्रवेश गर्ने सबै कैदीहरू तथा फाँसीमा झुन्डिन लागेका अपराधीहरूलाई आफ्नो सौन्दर्य तथा सुरभीको उपहार दिएर यो बताउन चाहन्थ्यो कि प्रकृतिको गहिराईमा अझै पनि उसको लागि सहानुभूति र दयाको भाव छ गुलाबको त्यो झाडी अतिथको स्मृतिको रूपमा आज पनि विद्यमान छ जबकि त्यसमा छाया पार्ने बलुद र सनोवरका ठूलठूला थुल रूखहरू उहिले समाप्त भइसके या त प्रकृतिले नै उसलाई बचाएको हुनुपर्छ या फेरि यो कुरामा विश्वास गर्नुपर्ने हुन्छ कि जब सती साध्वी हचिन्सनले कारागारको ढोकामा प्रवेश गरेकी थिइन् तब उनको चरणको धुलोमा यो झाड़ीले जन्म लिएको थियो लगभग दुई सय वर्ष अगाडि ग्रीष्मको एक बिहानीमा बोस्टनका धेरै मानिसहरू कारागार अगाडिको घाँसे मैदानमा बसेका थिए र उनीहरू सबैको दृष्टि फलामको विशाल ढोकामा केन्द्रित भएको थियो ती महान बाबर को मुखाकृति जो कठोरता प्रकट भई ते यही अन्मान लगन सकिन कियानक क्रा भई निश्चय नो बुझे किस्तो क्ख्यात अपराधी फांसी दींद विरूद्व न्यायालय को, को, को, न्याय को निर्णय जनभावना को कदर नहीं को तर जुन समय को वर्णन हो तो समय में यो अन्ग्न ठीक थे क्योंकि समाज में संयम और कठोर अनुशासन को प्रभाव थियोग को त्यो बिहानदेखि शुरू हुने कथाको सबैभन्दा प्रमुख कुरा दिन लागेको दण्ड थियो भीड़मा जम्मा भएका धेरै स्त्रीहरूलाई यो विषयमा रूचि भएको जस्तो देखिन्थ्यो अंग्रेज जातिका यी महिला तथा कुमारीहरू नैतिक तथा भौतिक दुवै दृष्टिले धेरै कठोर प्रकृतिका थिए उनीहरूका छ या सात पीढ़ी पछिका सन्तानहरू भने यति कठोर थिएनन् किनकि वंशक्रममा पूर्वजले परम्पराको रूपमा आफ्नो सन्तानलाई कोमल कमनीयता र मृदुल माधुरी नै प्रदान गरेका थिए तथापि ती सन्ततिमा पनि त्यति नै चारित दृढ़ता र शक्ति रहिरह्यो आजभंद लगभग आधा शताब्दी पूर्व महिला सज को समुचित प्रतिनिधित्व करते सम्राज्ञी एलिजाबेथ जब तेस्तो स्थान में गए थीं तब पहटक महिला यो उच्च स्थान प्राप्त करिए ये महिला देश का थे प्रकृति आप को मसू रक्सी पोषित रैतिक तथा रासपरिहास को विधा अलंकृत तिनीहरूमा धेरैजसो विवाहित महिलाहरू थिए र केही साहसी जस्तो पनि प्रतीत भइरहेका थिए उनीहरूले कुरा गर्दा घुमाई फिराई भन्न खोजेको निहित प्रयोजन अथवा शब्दको उतार चढाव देखेर आज धेरै आश्चर्य भइरहेको थियो एउटी पचास वर्षीय प्रौढ स्त्रीले भनिन् प्रिय बहिनीहरू म तिमीहरूलाई मनको कुरा बताउँछु गिर्जाघरको सदस्य र ख्यातिप्राप्त प्रौढ महिला भएको नाताले हामीले हेस्टर प्राइन जस्ता अपराधीको बारेमा फैसला गर्नु भने तिमीहरूलाई थाहा छ के निर्णय गर्नुपर्छ हामी पाँच जनाले कुनै पतिताको बारेमा निर्णय दिनुपर्ने थियो भने के उसलाई यस्तै दण्ड मात्र दिइन्थ्यो होला जस्तो दण्ड आदरणीय दण्डाधीशहरूले दिएका छन् म शपथ खाएर भन्छु कि यस्तो कहिल्यै हुँदैनथ्यो अर्कीले भने मानिसहरूको भनाइ छ त्यो सम्माननीय देवत्ल्य पादरी मास्टर डिम्सचेललाई आफ्नो सभामा यस्तो भ्रष्टाचार देखेर धेरैले दुःख लागेको थियो फेरि तेस्रो प्रौढाले भने यो नितान्त सत्य हो कि दण्डाधीश धेरै धर्म बिरू र दयालु हुन्छ कम्तीमा पनि उनीहरूले हेस्टर प्रायको निधारमा तातो फलामले दाग लगाउने दण्ड दिएको भए हुने थियो यसले हेस्टरलाई केही कष्ट त हुने थियो तर अब त यो पतिताले यो कुराको कुनै वास्ता नै गर्दैन कि उसको गाउनमा केही अंकित गरिदिएको छ फेरि यो कुराको पनि सम्भावना छ कि उसले ब्रोच या अन्य कुनै असभ्य आभूषण धारण गरेर यो दाग लुकाउन पनि त सक्छे यो चिन्ह लुकाइसकेपछि उस सान्दै बाटोमा घुम्न थाल्नेछे बच्चा बोकेकी युवा स्त्री बीचेमा बोलिन् उसले यो चिन्ह लुकाए पनि उसको जीवनभरको लागि यो पीड़ाले सताइरहनेछ स्वतः निर्णायक बनेका यी महिला एटी धे कूप और क्र प्रकृति की स्त्री उच्च स्वर्म बलिन्न उसको गाउन या निधार में चिन्न या दाग दिने कस्त दिन खाल्क कर सब स्त्री को कलंक हो ते मृत्युदंड नहीं पर्च किनून यो खाल्क मेरे विचार तो धर्म को पुस्तक और कामून को किताब दुबई में यह अपराध को मृत्युदंड न जुन दंडाधीशले उसका मृत्युदंड दीदे उसके आंखा तो दिन खुलने जब उसकी छोरी या स्वास्नी कुकृति करने बहिनी केही दया त हामीमाथि पनि गर भीडमै रहेको एउटा पुरूषले भन्यो कि फाँसीको दण्डको भएले नारीमा सद्गुणको विकास हुन्छ कि योदेखि बाहेक उष्माहरू केही गुण नै छैनन् यस्तो भन्नु धेरै अन्याय हुनेछ कृपया चुप लाग्नुहोस् कारागारको ढोका खोलिरहेको छ र कुमारी प्रायण आउनेवाला छिन् जेलको ढोका खोल्ने एउटा कालो छायाँ प्रकाशमा आउँदै गरेको देखियो र नगरका दण्डाधिकारी कम्बरमा तरबार झुण्ड्याएर हातमा राजदण्ड लिए ओजस्वी तथा भयोत्पादक मुद्रामा अगाडि बढ्दै गरेको दृष्टिगोचर भयो आफ्नो बायाँ हातको दण्ड अगाडि बढ़ाउँदै उसले दाहिने हात एउटी युवा महिलाको काँधमा राख्यो र उनलाई अगाडि बढ़ाइयो ती महिला ढोका नजिक पुग्न लागेपछि ओजोस्सी तथा गम्भीरतापूर्ण ढंगले उनलाई एकातिर धके लियो र उनी आफै बाहिर आएर उभिइन् मानौं स्वेच्छाले उनी त्यहाँ आएकी हुन् उनको काखमा तीन महिनाकी एउटी बालिका थिइन् जसले आँखा झिम्काइन् र दिउँसोको प्रखर प्रकाशबाट बस्न आफ्नो अनुहार अर्कोतिर घुमाइन् किनकि उनले आजसम्म जेलको अध्यारो काल प्रकाश देखेकी नै थिएनन् जसले गर्दा उनलाई यो तेज प्रकाश सहन कठिन पर्यो भीड अगाडि आएर महिलाले आफ्नो बच्चीलाई छातीबाट सायन् सम्भवतः उनको यस्तो आचरण वात्सल्यको प्रबल अपेक्षा भन्दा आफ्नो वस्त्रमा अंकित भएको कुनै चिन्ह लुकाउने कोशिश मात्र थियो केही क्षणमा नै उनलाई अनुभव भयो एउटा लान्छनाले अर्को लान्छणनालाई लुकाउन सकिँदैन त्यसैले उनले बच्चालाई हातमा लिइन् गालामा लज्जाको लाली दौड़िरहेको थियो तर पनि धृष्टतापूर्ण मुस्कुरा हाट र निर्भिक दृष्टिले उनले नगरवासीहरू र छिमेकीहरूलाई हेरिन् उनको रातो गाउनमा वक्षस्थलमाथि चम्किलो मालामा ए अक्षर अंकित थियो त्यो अक्षर धेरै कलात्मक र कल्पनापूर्ण ढंगले यसरी खोपिएको थियो कि त्यसले उनको वस्त्रको शोभामा अनुपम वृद्धि हुनुको साथै उनको सौन्दर्यमा सुरूभीको संचार भइरहेको थियो तर यस्तो खालको सजधज त्यो प्युरिटन बस्तीको नियमको प्रतिकूल थियो ती अग्ली युवतीको शारीरिक सोगठन प्रभावपूर्ण थियो उनको घना कपालको कान्तिमा परेर सूर्यको किरणको प्रभाव मन्द हुन्थ्यो र उनको सुन्दर मुखाकृति बाक्लो आँखे भाउ र ठुला ठुला काला आँखामा विचित्र प्रकारको आकर्षण थियो उनमा गरिमायुक्त सुकुमार्ताको यस्तो अपूर्व आभाज हल्किरहेको थियो जसलाई त्यो युगमा सम्भ्रान्त महिलाको लक्षण मानिन्थ्यो तर आज जुन प्रकारको मृदुलता कोमलता र सादगीलाई नारी चौंदरेको नाम दिइन्छ त्यो सब उनमा थिएन कारागारबाट निस्किरहँदा प्रायणको व्यक्तित्वमा सम्भ्रान्त महिलाहरूको जस्तो अभूतपूर्व ओजस्वीता प्रकट भइरहेको थियो उनको सौन्दर्यले नै उनको विपत्ति र बदनामीलाई तेजोमय बनाइरहेको थियो सम्भवतः कुनै भावुक व्यक्तिको लागि प्रायणको यो स्थिति दुःख थियो जसले जेलमा यो अवस्थाको लागि जुन वस्त्र बनाएको थियो त्यसमा उसको सजीव कल्पना अङ्कित थियो र उसको आन्तरिक भावना तथा निर्भिक प्रकृतिको अद्भुत चित्रण थियो उनको बक्ष में रक्तिम अक्षर को यति सुन्दर बनोट थियो कि सबई को दृष्टि उन्नी आकर्षित हो यो लृष्टि को यह संगम ने प्राणी एटा नया तेज प्रदान करवपरिचित सब मानसर आज ये थी मानव उन्ले उनक मंत्रमुग्ध बनाने असीम तेज को प्रभाव ने उन्नी अप्सराजस्ती देखे थीं निश्चय नै ऊ निर्माण कलामा धेरै प्रभावित छ एउटी महिलाले भनी तर के यो दुष्ट नारीभन्दा पहिला कुनै महिलाले यस्तो प्रदर्शन गर्ने साहस गरेका थिए यस्तो लाग्छ कि उसले दण्डासको उपहास गरेकी छ र ती महापुरुषहरूले वस्तुत उसलाई दण्ड दिएका हुन् तर यो पुरटाले यसलाई गर्वको विषय मानिरहेकी छ बुढी स्त्रीहरूमध्येकी एउटी क्रूर आकृति भएकी महिलाले भनी राम्रो हुने थियो यदि कुमारी हेस्तरको कोमल शरीरबाट यो सुन्दर गाउन च्यापेर फ्याँकिदिएको भए र जुन रक्तिम अक्षरले उसले यति अद्भुत ढङ्गले लगाइरहेकी छ त्यसको ठाउँमा उसलाई एकजनाले चिथोरी दिएको भए धेरै उपयुक्त हुने थियो दिदीबहिनीहरू अशान्त हुनुहोस् एउटा नवयुवतीले बिस्तारै मारि अलि बिस्तारै बोल्नुहोस् ताकि उसले तपाईँहरूको यो कुरा सुन्न नसकोस् रक्तिम अक्षरको पीड़ा उसको वस्त्रमा होइन बरू उसको हृदयमा छ गम्भीर बुद्रामा उभिएका दण्डाधिकारीले आफ्नो दण्डले संकेत गरेर उच्च चोरमा भन्यो दाजुभाइहरू हो बाटो छोड्नुहोस् सम्राटको नाममा बाटो हट्नुहोस् म वचन दिन्छु कुमारी हेस्टर प्राइणलाई यस्तो स्थानमा राखिनेछ जहाँबाट एक बजेसम्म सबै स्त्री पुरूषले उसलाई र उसको लुगालाई सजिलै देख्न सकुन् म्यासेचुसेट्सको धर्मपरायण बस्ती धन्य छ जहाँ अनाचारलाई सबैको अगाडि उदाङ्गो पारिन्छ कुमारी हेस्टर यता आइज र सबैको अगाडि भिडमा त्यो रक्तिम अक्षरको प्रदर्शन गर दर्शकको भिडले भाटो छोड़ी दियो, हेस्टर प्राइन दण्डको मञ्चतिर जान अग्रसर भइन् उनको अगाडि अगाडि दण्डाधिकारी हिँडिरहेका थिए र पछाडि मानिसहरूको भिड थियो जसमा पुरुषको अनुहारमा कठोरता र स्त्रीको अनुहारमा निर्मता झल्किरहेको थियो हेस्टर प्राइन धेरै गम्भीरतापूर्वक मानिसहरूको बिचबाट अगाडि बढिन् र त्यो फाँसीको तख्ता नजिकै पुगिन् जुन बजारको पश्चिममा बोस्टनको प्राचीनतम गिर्जाघरको नजिकै स्थायी रूपले बनाइएको थियो वसुत यो स्थान में अपराधी यातना दिन का यंत्र जैसे बनाई थी पची इसक ऐतिहासिक महत्व भार तर समय मेंसला नागरिक में श्रेष्ठ गुण को वििकस कराने साधन मान्यो काठ तथलाम को यंत्र तत्कालीन अमावीयता को प्रतीक थी मेरे विचार में यहभा अधिक अनवीयता को सूचक के नई होपराधी चाहे उसके जस्तु सुक्यपराध नहोस्ो अपराध को लज्जित भर मुख लुकाने अवसर भी दींदन हेस्टर प्राइनको लागि दण्डको निर्णय गरिएको थियो त्यो हो उनी केही समयको लागि त्यो तख्तामा उभिने छिन् तर उनको गर्दन र टाउकोलाई त्यो चपेटामा जकडिने छैन यद्यपि यस्तो सहुलियत अरू अपराधीहरूलाई दिइएको थिएन उनी काठको भर्याङमा चढिन् र एउटा मानिसको काँध जतिको नै उचाइमा पुगिन् त्यहाँ पुगेपछि मानिसहरूले उनलाई हेर्न थाले नवजात शिशुलाई आफ्नो बक्षेमा लगाएर सुन्दर सजिसजाउ वस्त्र लगाएर मानिसहरूको अपार भीडमा मूर्ति जस्तै भएर उभिकिटी र ती समान सुन्दर नारीलाई यदि प्युरिटनको त्यो भिडमा कुनै रोमन क्याथोलिकले देखेको भए उसको कल्पनामा तुरन्त पवित्र कुमारीको त्यो अनुपम चित्र उपस्थित हुने थियो जसलाई अंकित गर्नका लागि महान्तम चित्रकार परस्परमा प्रतिस्पर्धा गर्ने थिए होला तथा प्रायणसँग तुलना गर्दै उसलाई तुरन्तै पापरहित मातृत्वको स्मरण हुने थियो जसको बच्चाले सारा संसारलाई दुःखबाट मुक्ति दिएका थिए हेस्टर प्राइन को अपमान को दृश्य देखने में अज स्वाभाविक तरल का विद्यमान थी ती मानस धोरता अवश्य थे यदि प्राइनला मृत्युदंड नहीं थे दंड को कठोरता में कई प्रकार को काने खुशी भी करने थे तर उ ये हृदयहीन रुटिलेन कि यह दृश्य उपहास विषय भन्न दे यदि समय में कई कोशिश करवर्नर सभासद दंडाधीश र नगर का आदि प्रतिष्ठित मानसि को कारण दबाइन्वसर में दंडाधीश आदि प्रतिष्ठित पदाधिकारीको उपस्थिति दण्डलाई प्रभावपूर्ण तथा शिक्षाप्रद बनाउने धोतक थियो त्यसैले त्यहाँ जम्मा भएका जनसमूह पूर्णतया गम्भीर थिए हजारौँ मानिसहरूको दयाहीन आँखा प्राइण तथा उनको बक्समा अङ्कित रक्तिमा अक्षरमा अडेको थियो र त्यति अपराधीले उनीहरूलाई नारी शक्तिले सहेकी थिइन् यो असह्य स्थितिमा पनि उनले आफ्नो आन्तरिक शक्ति र भावप्रवण प्रकृतिको सहायताले मानिसहरूको दृष्टिको विषालु आघातबाट रक्षा गरिरहेकी थिइन् तर निर भिडको वातावरण यति आतङ्कपूर्ण थियो कि उनको इच्छा थियो यो मुख प्रताडनाको अपेक्षा मानिसहरू घृणा तथा कठोरताले विकृत आकृतिहरू बनाएर उनको उपहास गर यदि कतै भिडमा हाँसो गुन्जियोस् र सबै पुरुष स्त्री र बच्चाहरू भारी आवाजले अट्टाहस गर्न थालेका भए हेस्टर प्राय कहिलेकाहीँ त्यो सारा दृश्य उनको आँखाबाट ओझेल हुन्थ्यो अथवा ती मानिसहरूको आकृति उनको दृष्टिमा धमिलो भएर प्रेतको छाया समान देखिन्थ्यो उनको मन र स्मृतिमा एउटा आँधी जस्तो भौतिक सत्तिको संसार भइरहेको थियो यो सानो नगरको गल्लीको यी दृश्य र दर्शकको साटो उनको मनमा अतीतको सुप्त स्मृतिहरू जागृत भइरहेका थिए स्कूलमा बिताएका दिनहरू खेलहरू बाल्यकालका झगडाहरू तथा यौवनकालको घरेलु प्रवृत्तिका ससाना र साधारण घटनाका स्मृतिहरू उदय भइरहेका थिए इसक साथ पचिल् जीवन का ती घटना को याद आई थी संभवतः छायाचित्र को सहायता ने उन्नी आत्मा को यथार्थता क्रूर कठोरता बोलने स्वाभाविक प्रयास करी रहे उनको अंतर्दृष्टि में पुरानों उनको गांव आमाबू को घर परिवार को प्राचीन संपन्नता को द्योतक शस्त्रादी को दृश्य एक साथि रहां आफ्नो बुबाको स्मरण आयो र उनका झरेका आँखी भाउँ र एलिजाबेथ युगको जस्तै सेतो सम्मान सूचक तारितिर उनको ध्यान गयो आफ्नै आमाको स्नेह र सौहार्द्रपूर्ण दृष्टिको पनि याद आयो उनलाई जुन आजसम्म उनको हृदयको अनुमोल निधि थियो र जसले सदैव उनको बाटो प्रशस्त गर्यो उनलाई आफ्नो बाल्यकालको बाल कान्तिपूर्ण आकृतिको पनि स्मरण आयो साथै त्यो धमिरो सिसाको पनि ध्यान आयो जुन हेर्ने उनलाई शोक थियो र जसमा उनले आफ्नो सौन्दर्यको आभा निहार्ने गर्थिन् यसको इसक साथी वृद्ध विद्वान को याद आयो जसको आंखा को दृष्टि तो पुरानो बत्ती को प्रकाश में ठूला ठूला पुस्तक निरंतर पढ़ी रहना मंद भैया थे तर जब उसे को अंतस्करण में दृष्टिपत करते तब उनको मधुर दृष्टि भी चमकील हो ति विरक्तताको याद गरिरहेको बेलामा हेस्टर प्राइनलाई यो पनि याद आयो कि उनको बायाँ कहाँ दायाँभन्दा केही उच्च छ त्यसै बेला एउटा पुरानो नगरको फोर गल्ली ठुला ठूला भवन ठूला ठूला गिर्जाघर र सरकारी भवन उनको स्मृतिमा आए र एउटा आशाको प्रस्फुटन भयो जब उनी त्यहाँ त्यो विद्वान ठाउँमा जानेछििन् तब उनको नयाँ जीवन प्रारम्भ हुनेछ ठिक त्यसै प्रकारले जस्तो खण्डहरूमा उम्रेको घाँसले त्यहाँको शुष्क माटोमा जीवन पाउँछ अन्तमा उनको अगाडि फेरि त्यही प्युरिटन बस्तीको बजारको त्यही दृश्य थियो जहाँ उनीमाथि दृष्टि लगाएर मानिसहरू उभिएका थिए र सुनको तार लगाइएको त्यो रक्तिम अक्षर ए उनको बक्समा चम्किरहेको थियो कि यो सबै सत्य हो उनले आफ्नो बच्चालाई आफ्नो छातीमा यति जोडले च्यापिन् कि बच्चा चिच्च्यायो तब उनको रक्तिम दृष्टि प्रतिमा अक्षरतीर गयो रो औला उनले हेन्के सत्य हो कि होने वाले निश्चय करे जस्तु देखिन्दे हो यह सांो न रहे भोचने बितिक उनको मस्तिष्क बाकी अरू सबरा दिलीन भे हामी अहिले उज्यालो 90 नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेदमा लेखक नेथेनाइल हाथर्नको उपन्यास द स्कार्ट लेटर सुनिरहेका छौं यो उपन्यासलाई नेपाली अनुवादमा कलङ्किनी शीर्षक दिएको छ उपन्यासको बाँकी अंश केही बेरमा सुन्छौ उ कार्यक्रम श्रुति समेत तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगसँगै इलाम एफएम झापाको एफएम मेसी ट्युन्स महोत्तरीको रेडियो दर्पण भीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो त्रिवेणी तनहुङको माधिसेती एफएम फलेवासको रेडियो पर्वत र पोखराको रेडियो तरंगबाट सुनिरहनु भएको छ यस्तै डाङको रेडियो मध्य रेडियो प्यूठान सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि कार्यक्रम श्रुति अहिले प्रसारण भइरहेको छ अब श्रुति सम्वेकमा केही बेर वाचन भइरहेको विश्व प्रसिद्ध उपन्यास द स्कार्डेड लेटर अर्थात कलंकिनीको बाँकी अंश मच्छरको कलंक छातीमा लगाएर त्यो क्रुर र तितो दृष्टिको अपार सागरमा डुब्दै उनको विक्षुद्ध चेतनालाई त्यो समय केही शान्तिको आभास मिल्यो जब उनको दृष्टि भीडमा उभिएको एउटा व्यक्तिमा गएर अडियो उनको विचार प्रवाहलाई सङ्गम मिले जस्तै लाग्यो एउटा इन्डियन जङ्गली वेशभूषामा उभिएको थियो रेडी इन्डियन त प्रायः अङ्ग्रेज बस्तीमा आइ रहन्छन् त्यसैले यो कुनै असाधारण कुरा थिएन कि त्यो विषम स्थितिमा हेस्टर प्राइन सबै मानिसहरूलाई भुलेर त्यो मानिसतिर यसरी आकर्षित हुन् त्यो इन्डियनसँगै एउटा गोरो मानिस केही जंगली र केही सभ्य भेषभूषामा उभिएको थियो जो उसको साथी जस्तै लाग्थ्यो ऊ होचो हो थियो हो। उसको अनुहारमा चाउरी देख्न थालेको थियो मुखाकृतिमा झल्केको प्रतिभाको आभाबाट थाहा हुन्थ्यो कि उसले मस्तिष्क यति विकसित गरेको छ जसले गर्दा शरीर पनि त्यसै अनुरूपको हुनु पुगेको छ उसमा बौद्धिक विकासको लक्षण स्पष्ट देखिरहेको थियो यस्तो उपेक्षापूर्ण भेषभूषामा पनि त्यो व्यक्तिले आफ्नो शरीरको एउटा विशेषता लुकाउने प्रयत्न गरेको थियो तर हेस्टरपाइनले तुरन्तै याद गरिन् कि उनको काँध एउटा भन्दा अर्को सानो छ यो, यो पातलो र विकृत अङ्गको व्यक्तिलाई देख्ने बित्तिकै मनमा केही यस्तो खालको भाव उठ्यो र उनले बच्चालाई जोड्दै च्यापिन् बच्चा फेरि चिच्चायो तर सम्भवतः उसकी आमाले सुनिनन् जब त्यो व्यक्ति बजारमा पुगेको थियो र हेस्टरको ध्यान अझै उसमा आकर्षित भएको थिएन तब उसले हेस्टरतिर अन्य मनसको भावले हेऱ्यो जस्तो कि सम्भवतः अन्तर्दर्शी व्यक्तिको मन बाह्य दृश्यमा तब लाग्छ जब त्यसमा उसको आफ्नै अन्तस्करणको कुनै कुरा व्यक्त भएको हुन्छ हेस्टर ब्राइन्डको आँखा जब उसको आँखासँग जुड्यो तब उनले अनुभव गरिन् कि उनी त्यो मानिसलाई छिन्छिन् त्यसै बेला उसले औँला उठाएर संकेत गर्दै आफ्नो ओठमा राख्यो रा र छेउमै रहेको मानिसको काँधमा छोएर त्यो व्यक्तिलाई अनौपचारिक तर शिष्टाचारपूर्ण ढंगले सोध्यो के महाशय तपाईँ भन्न सक्नुहुन्छ यी महिला को हुन् र उनलाई सबैको अगाडि यसरी किन लज्जित बनाइँदैछ तपाईँ अवश्य यो प्रदेशमा नभा आगन्तुक जस्तो देखिनुहुन्छ त्यो नागरिकले आश्चर्य मान्दै त्यो जंगली जस्तो देखिने प्रश्न सोध्ने मानिसतिर हेरेर भन्यो नत्र भने तपाईँलाई अवश्य पनि हेस्टर प्राइन र उसको कुकर्मको बारेमा ज्ञात हुने थियो साँचो मान्नुहोस् यो कलंकिनीले पुण्ड्यात्मा डिम्स डेलको घोर पाप गरेकी छि तपाईँले भनेको साँचो हो त्यो व्यक्तिले भन्यो म नवागन्तुक नै हु मैले केही कारणले बाध्य दे भएर धेरै लामो यात्रा गर्नुपरेको थियो सागर र भूतलको यात्रामा मैले अनेकौं दुर्घटनाको सामना गर्नुपरेको थियो म धेरै दिनसम्म दक्षिण पश्चिमका जंगली मानिसहरूको बन्दी बनेर बसेँ र अब यी इण्डियनहरूले मलाई उनीहरूको जंगुलबाट छुटाएर ल्याएका छन् त्यसैले के तपाईँ मलाई बताउनुहुन्छ कि हेस्टर प्रायन म सही नाम लिइरहेको छु होइन यी महिलाको अपराध के हो र कुन कारणले उनलाई यो दण्डमञ्चमा राखिएको छ नागरिकले भन्यो साचो त यो हो कि साथी जुन कष्ट र विपत्तिको बारेमा तिमीले उल्लेख गरेका छौ त्यसपछि यस्तो प्रदेशमा आइपुग्नु तिम्रो लागि धेरै खुसीको कुरा हो जहाँ अन्यायलाई कहिले क्षमा गरिँदैन यो न्यू इङ्ग्ल्यान्डको पुण्यभूमिमा सबै अन्यायीहरूलाई शासकहरूको अगाडि उचित दण्ड दिइन्छ यी महिला एउटा अङ्ग्रेज विद्वानकी पत्नी हुन् जो आम्स्टरडाममा बस्ने गर्थ्यो धेरै दिन भयो उसले यहाँ म्यासेच्युसेट्समा आएर हामीसँगै भाग्य चम्काउने निश्चय गरेको थियो यस्तो सोचिसकेपछि केही आवश्यक काम परेकाले गर्दा ऊ आफू त्यहीँ रोपिनु पर्यो र आफ्ने पत्नीलाई पहिला पठायो यी महिला प्राय दुई वर्षदेखि यही बोस्टनमा बस्दै आइरहेकी छिन् यसैबीचमा उनको पतिको कुनै समाचार आएन र यी नवयौवनालाई स्वच्छन्द विचरणको अवसर मिल्यो मैले बुझेँ अपरिचित एक कटुमुस्कानका साथ बोल्यो सायद त्यो विद्वानले यो कुरा अवश्य किताबबाट सिकेको होला के, के तपाईँ यो कुरा बताउने कोसिस गर्नुहुन्छ कि यो बच्चाको पिता को हो जुन बच्चालाई प्राणले काखमा लिइराखेकी छन् यो बच्चा तीन चार महिनाको मात्र छ जस्तो मलाई लागिरहेको छ सा। साँचो के हो यो त अझै प्रश्न नै बनेर रहेको छ सा। साथी नागरिकले भन्यो यो समस्या अहिलेसम्म कसैले पनि सुल्झाउन सकेका छैनन् यस्टुर केही पनि बताउँदैनन् दण्डाधीशको सबै प्रयत्न निष्फल भयो र यो कति साहसको कुरा हो कि त्यो अज्ञात अपराधीले यो दुःखद दृश्य हेरिरहेको छ र यो भुलेको छ कि भगवान्को दृष्टिबाट उस न सकते हैंजान मानस फेरी मुस्कुरा बोल्यो विद्वान ने अपने आरोस्य पत्ता लगन पर्च यदि उ जीवित भएको भए निश्चय नै यो उचित हुने थियो नागरिकले जवाफ दियो यी रमणी सुन्दर छिन् जवान छिन् त्यसैले उनले यो, यो पापमा डुब्ने लोभ त्याग्न सकिनन् यिनको पतिलाई कुनै सागरको लहरले बगायो होला भन्ने सोचेर दण्डाधीशले उनीमाथि धेरै कडा कानून लगाउन ठिक हुने छैन भन्ने कठोर ठानेर कडा सजाय दिने साहस गरेनन् नत्र भने यस्तो अपराधको सजाय मृत्युदण्ड हुने गरेको थियो उनीहरूले दया तथा सहानुभूतिको भावले उसलाई केवल दण्ड मात्र दिए कि ऊ तीन घण्टाको लागि यो मञ्चमा उभिरहोस् र त्यसपछि उसले आफ्नो नित्य जीवनमा कलङ्कको चिन्ह आफ्नो छातीमा टाँसिरहनु अन्जानले गम्भीरतापूर्वक टाउको झुकाउँदै सोध्यो कस्तो दे। विवेकपूर्ण दण्ड हो जबसम्म उसको चिहानमा यो कलङ्कको शब्द अङ्कित गरिँदैन तबसम्म रमणी आफ्नै जगतको लागि मूर्तिबद्ध उपदेश बनिरहनेछन् म यो दुःखलाई पनि अनुभव गर्छु कि यो अपराधमा यो पापमा सहभागी भएको मानिस पनि उसैको छेउमा उभिनुपर्ने थियो अन्त्यमा निश्चय नै उसको पत्तो लाग्नेछ यति भनेर उसले नागरिकलाई अभिवादन गर्यो र आफ्नो इन्डियन साथीको कानमा केही शब्द भन्यो त्यसपछि दुवै भिडमा बाटो बनाएर गायब भए सबै हुन्जेल हेस्टर त्यो मञ्चमा त्यसै गरी उभिरहेकी थिइन् र उनको दृष्टि त्यो व्यक्तिमा गाडिएको थियो टाउकोमा दिउँसोको तातो घाम लागिरहेको थियो घामले चम्केको कलङ्कको चिन्ह लिएर पापको प्रत्येक बच्चालाई आफ्नो छातीमा टाँसेर कुनै उत्सवका दर्शक समान एकत्र भिडमा उभिएकी थिइन् उनी र उनीहरू उसको सौन्दर्यलाई आफ्नो कलुक्षित दृष्टिले घरेर हेरिरहेका थिए चाहे यो स्थिति त्रासजनेन किन नहोस् तर यस्तो मिलनको समयमा यति धेरै मानिसको उपस्थितिले उनलाई सन्तोषको अनुभव भइरहेको थियो उनले सोचिरहे थिइन् कि उसँग एकान्तमा भेट्ने र अभिवादन गर्ने अपेक्षा भन्दा त यो धेरै राम्रो छ कि उनीहरू दुईको बीचमा मानिसको समुद्र उभिएको छ यो विपत्ति नै उनको लागि सहारा भयो र उनी त्यो क्षणको कल्पनाले आतंकित भइन् जब ऊबाट रक्षाको यो साधन पछि छैन त्यसै बेला उनलाई कसैले पछाडिबाट बोलायो मेरो कुरा सुन हेस्टर बोलाउने मानिसले भन्यो ही मंच जहां हेस्टरप्र उएक थी ठीक मथि सभा सदन संगे जोड़िए एटा बालकोनी थी जब न्याय दूर्ने हु तब रेती यसे बाटा को करीं ते बेला प्रचलित रीति सहित इसे स्थान पर घोषणा कर आज अपनी दृश्य हेन कावर्नर वेलिंगम आप आया थे कुर्सी नजीक चारजना गाड़ हाथ में चमकी भाला लवर्नर को सम्मान थे मुख्य शासकको वरिपरि बसेका मानिसहरूमा एउटा विशेष गरिमा लक्षित भइरहेको थियो जुन त्यो युगको नैसर्गिक देन थियो र शासक अनि पदाधिकारीहरूलाई दैवी सम्बन्धी विभूषित व्यक्तित्व सम्झिन्थ्यो निसन्देह उनीहरू साधु या न्यायप्रिय मानिसहरू हुन्थे तर जुन मानिसहरूतिर हेस्टर प्राइमले अब दृष्टि लगाइन् उनीहरूको अगाडि एउटी अपराधी नारीको अपराधको बारेमा निर्णय गर्नु र उसको गुणदोषलाई यसरी पृथक पृथक गर्ने योग्यता र असहिष्णुता वाला विवेकशील र श्रेष्ठ मानिसहरू मानव समाजमा कम नै हुनेछन् निश्चय नै यस्तो लाग्थ्यो जस्तो उनलाई कुनै सहानुभूतिको आशा थियो भने ती मानिसहरूबाट नै थियो त्यसैले जब त्यो अभागी नारीको दृष्टि बालकुनीतिर गयो उनको अनुहार पहेँलो भयो र उनी काम न उनलाई बोलाउने पादरी बोस्टनको सबैभन्दा पुरानो वृद्ध आदरणीय जोन विल्सन थियो जो आफ्नो समसामयिक पादरी समान धेरै विद्वान थियो उसको प्रकृति धेरै दयालु तथा सहानुभूतिपूर्ण थियो तर यस्तो प्रकृतिको विकास अन्य बौद्धिक गुणसमान समुचित रूपमा भएको थिएन वस्तुत उनीहरू यसलाई श्रेयास्पद नभएर लज्जाको विषय मान्थे पादरीले भने हेस्टर ब्राइन मैले धेरै कोसिस गरेर मेरो यो युवा साथीलाई मनाएको छु जसको तिमी शिष्य रहेकी थियो यति भनेर विल्सनले आफ्नो छेउमा बसेको एउटा पहिरो वर्णको नवयुवकको काँधमा हात राख्यो मैले यी सज्जन व्यक्तिसँग अनुरोध गरेको छु कि गरे उनले नै भगवान् र विवेकशीलता तथा न्यायपूर्ण दण्डाधीशहरूलाई साक्षी राखेर रा, तिम्रो विषयमा बताउनेछन् र तिम्रो कुकृत्यको उल्लेख गर्नेछन् किनकि उनले तिम्रो स्वभाव राम्ररी चिनेका छन् त्यसैले उनले यसबारेमा उचित सोच्न सक्छन् कि दयापूर्ण तर्क दिएर अथवा जसमा तिमी आफ्नो कठोरता र जिद्दी छोडेर त्यो व्यक्ति को नाम बताने बाध्य हो जिससे तिमीनक दलदल में गचड़े ती नव मेरो मेरे मत को विरोध कर युवक सुलभ हृदय कोमलता को है तरपनी उन्नी आप उमेर को तुलना में धेरे बुद्धिमाशन किुले मानस नारीला रहस्य बताने का बाध्य पत्री प्रकृति प्रति ठूल भूल होने मैं उनका समझाने प्रयत्न करें कि लज्जा को पप को कृत्य में थी उल्लेख कर डिम्सटेलमा हुँदै तपाईँ फेरि भन्नुहोस् कि तपाईँको यो विषयको सम्बन्धमा कस्तो मत छ कि तपाईँ यो पापात्मालाई प्रायशित गराउनुहुनेछ या यो काम मैले नै गर्नुपर्नेछ बाल्कुनीमा बसेका प्रतिष्ठित तथा सम्मानित मानिसहरूमा केही सरसराट भयो तब गभर्नर वेलिङ्गमले अधिकारपूर्ण तर सम्मान सूचक वाणीमा डिम्सटेललाई सम्बोधित गर्दै भने मान्यवर डिम्सटेल यो महिलाको धेरै उत्तरदायित्व तपाईँमाथि छ त्यसैले यो उचित हुनेछ कि तपाईँ नै उसलाई प्रायश्चित गराउनुहोस् र त्यसको प्रमाणस्वरूप उसलाई अपराध स्वीकार गराउनुहोस् जब इंग्ल्याण्डको कुनै महान विश्वविद्यालयबाट युगको अखिल ज्ञान राशि सञ्चित गरेर रा, यसै जंगली प्रदेशमा आएको त्यो आदरणीय युवक डिम्सडेलसँग यस्तो खालको निवेदन गरियो तब सबैको दृष्टि त्यतातिर गयो मधुर भाषण र धर्मभावनाका कारण ऊ धेरै विख्यात भइसकेको थियो करदो करदो सन ने भो बंधुवर उंग बोलो यह उसको आत्मा को उद्धार को अवसर हो रिमीर यो पुण्य कार्य को ख्याति पानेसला सत्य स्वीकार कर हेस्टर जोकेका झुकेका दृष्टिमा दृष्टि मिलाउँदै दे, डेम्स्टेलले भन्यो तिमीले यी भद्र मानिसको कुरा सुनेकी छौ र यो पनि देखेकी छौ कि मैले एउटा कठिन उत्तरदायित्वको पालना गर्नु परिरहेको छ यदि तिमी प्रायश्चित गरेर तिम्रो आत्मा शान्त हुन्छ भन्ने अनुभव गरिरहेकी छौ भने यो सांसारिक दण्ड तिम्रो मुक्तिको साधन भन्नेछ सा। तब म आदेश दिन्छु कि यो अपराध तथा दुर्भाग्य दुवैमा सहभागी आफ्नो साथीको नाम बताइदेऊ गलत वश ऊप्रति गरिएको यो दयाशीलता र सहानुभूतिको भूलमा परेर चुप लागेर नबस तिमी विश्वास गराइन चाहे त्यो मानिस उच्च पदबाट झरेर यो कलंक लान्छनाको मञ्चमा तिम्रो छेउमाना किन उभिनु नपरोस त्यसको लागि जीवनभर अपराधी हृदयलाई लुकाउनुभन्दा यो धेरै राम्रो हुनेछ तिम्रो यो मौनताले उसलाई के फाइदा हुन्छ हुन त उसको यही नै इच्छा होला तर यो तिमीले भन्नुपर्छ ऊ यो कुराको लागि बाध्य होस् पाप पनि गरोस् र आफ्नो बडप्पनको गफ पनि हाँकिरहोस् कसरी हुन सक्छ भगवानले तिमीलाई कलंक दिएका छन् ताकि तिमी अन्तरको पाप र बाह्य शोकमा एकसाथ विजय पाउन सक विचार गर तिमी किन त्यो व्यक्तिलाई कट्त तर कल्याणकारी पेहको उपभोगबाट वंचित गरिरहेकी छौ जुन तिमीले पाएकी छौ तैपनि त्यो व्यक्तिमा यति साहस छैन कि ऊ आफ्नै अगाडि बढ़ेर यो प्याला थाम्न सकोस् को यो प्रार्थना यति प्रभावोत्पादक थियो कि सबैलाई यो पूर्ण विश्वास भयो हेस्टर प्राइमले अवश्य अपराधीको नाम बताउने छिन् या फेरि अपराधी समाजको उच्च स्थानको होस्या निम्न आन्तरिक प्रेरणाले मात्र केवल यसको आवश्यकता अनुभव गर्नेछ र बाध्य भएर स्वतः मञ्चमा आरोप दिनेछ तर हेस्टरेटाउको हल्लाएर हुँदैन भनिन् यी महिला ईश्वरको दयाको अतिक्रमण नगर आदरणीय विल्सनले कठोर आवाजमा भन्यो त्यो सानो बच्चालाई पनि उसको बाबुको नाम दिनको लागि तिमी त्यस मान्छेको नाम बताइदेऊ केवल नाम बताएमा र पश्चाताप गरेमा त्यो रक्तिम अक्षरको कलङ्कलाई तिमीबाट टाढा गरिनेछ म कहिल्यै पनि भन्ने छैन हेस्टर प्राइमले मिस्टर विल्सनतिर नहेरिकन उत्तर दिइन् नवयुवक पादरीको गहिरो र भयभीत आँखामा हेरेर हेस्टरले उत्तर दिइन् यो अक्षर यति गहिरो भइसकेको छ कि तपाईँ यसलाई मेटाउन सक्नुहुन्न त्यसैले म अपराधीको व्यथा र आफ्नो विपत्तिलाई एकैसाथ चेल्नेछु तिमी सबै कुरा बताइदेऊ हेर अभागी स्त्री हे कलंकिनी मंचको अगाडिको भीड़बाट कुनै कठोर आवाजले भन्यो आफ्नो बच्चालाई उसको बाबु चिन्ने सौभाग्य प्रदान गर नाई म बताउने छैन जवाफ दिँदै हेस्टरको रंग मृतक मानिसको समान पहेलो भयो उनले निश्चय नै यो आवाज चिनेकी थिइन् मेरी बच्चीको पिता भगवान हुनेछ र उसलाई कहिले पनि सांसारिक पिताको बारेमा थाहा हुनेछैन उसके कहींनेरण्डा में झुके र हृदय में हाथ राखे रा। आप प्रार्थना को उत्तर को प्रतीक्षा करते डिम्स टेल ने सानों शब्द में माने पछाड़ी हटे उसको सारा शरीर पसीना ने थियो, थी अनायास नहीं उसको अंतट यह शब्द निस्क्यो उनमें नारी हृदय आश्चर्यजनक शक्ति और उदारता उनके कईल बताऊद दरी निर्दयतापूर्ण वाणी में गर्जी थे तर उनको कान में ती शब्दरी प्रभाव पारेन यातना को अंतिम समय में शिशु रोजर वातावरण अरु क्षुब्ध बनाई रखे थी और उन्नी यवत् बच्चा चुप कराने प्रयास में लगी तर उनको यह चेष्टा में इसमात्र सहानुभूति लक्षित भैर थे कठोरतापूर्ण ढंग ने उनका जेल में फर्काइय जहां उन्नी पछाड़ी ओसेल होते गयन उन देखने रक्तिम अक्षर को पप को झोटक प्रकाश ने उसको अंधकारपूर्ण बाटो प्रकाशित कर जेलमा फर्काउँदा हेस्टरप्राइनको अवस्था यति आवेगपूर्ण थियो कि उनलाई निरन्तर निगरानीमा राख्न आवश्यक थियो किनकि उनी आफैलाई आघात पुर्याउन पनि सक्थिन् र रिसको झोकमा बच्चालाई कुनै हानी नोक्सानी पुर्याउन पनि सक्थिन् रातको अँध्यारो छाउन लागेको थियो मास्टर ब्रेकेटले जब देख्यो कि उनलाई नराम्रो भनिँदा या दण्डको डर देखाउँदा पनि उनी अलिकति आज्ञा मान्न समेत तयार थिएनन् तब उसले चिकित्साको सहारा लियो चिकित्सकको आफ्नै बारेमा उसको भनाइ थियो ऊ इसाईको शरीर विज्ञान सम्बन्धी सबै प्रकारको उपचार साधनमा प्रवीण छ र असभ्य मानिसहरूको जंगली जडीबुटीको बारेमा पनि उसलाई धेरै ज्ञान छ साचो त यो हो कि हेस्टरलाई भन्दा धेरै उपचारको आवश्यकता त्यो बच्चालाई थियो जो आफ्नो अस्तित्व अछण्न राख्नको लागि आमाको दूधसँगै उसको हृदयमा उठेको संघर्ष वेदना र निराशाको विस्पान गरिरहेको थियो उसको शरीर दुखी रहेको थियो र त्यो सानो ज्यानमा आमाले दिनभर सहयोगको व्यथाक्षित भइरहेको थियो जेलरसँगै त्यो मानिस त्यो कोठामा पुग्यो जहाँ दुःखको वातावरण व्याप्त थियो जेलरले जब उसलाई कोठामा पठायो तब आश्चर्य भयो वा आएपछि जेलको निरपतामा वृद्धि भएको थियो किनकि हेस्टर मृत समान निश्चेष्ट भएकी थिइन् तर बच्चा अहिलेसम्म सास फेरिरहेको थियो मित्रवर मलाई मेरो रोगी भएको ठाउँमा एक्लै छोडिदिनुहोस् चिकित्सकले भन्यो जेलर साहब तपाईँ ममाथि विश्वास राख्नुहोस् र तपाईँ देख्नुहुनेछ कि यसपछि हेस्टर प्राइन्ट पदाधिकारीहरूको कुरा पहिलाभन्दा धेरै मान्न थाल्नेछन् मास्टर ब्रेकेडले जवाफ दियो होइन यदि तपाईँले यस्तो गर्नुभयो भने म तपाईँलाई धेरै चतुर मान्नेछु यो महिलामा अवश्य पनि भूतको छाया विद्यमान रहेको छ र पिठपाठ गरेर शैतानलाई यसको शरीरबाट छुटाउन आवश्यक छ आफ्नो जुन व्यवसायको उल्लेख गर्यो त्यसै अनुसार ऊ मौनावस्थामा उसको कोठामा प्रवेश गर्यो जब जेलरले उसलाई हेस्टर भएको ठाउँमा छोडेर गयो तब पनि उसको व्यवहारमा कुनै अन्तर आएन जुन गहन दृष्टिले त्यो युवतीले उसलाई भिडमा हेरेकी थिइन् त्यसबाट थाहा पाइन्थ्यो कि उनीहरूमा कुनै यस्तो नजिकको सम्बन्ध छ उसको ध्यान सर्वथा त्यो बच्चातिर गयो जो ओछ्यानमा जोड जोडले रहिरहेको थियो जसको शरीर दुखिरहेको थियो उसले ध्यानपूर्वक बच्चालाई हेऱ्यो र उसले छालाको एउटा बाकस कपडा मुनिबाट निकाल्यो र त्यो खोल्न रह थाल्यो त्यो बाकसमा धेरै औषधिहरू थिए जसमध्येबाट एउटा औषधि झिकेर उसले पानीमा मिसायो उसले भन्यो रसायनशास्त्रमा मेरो पुरानो अध्ययन र गएको एक वर्ष यता म मा यस्ता मानिसको बीचमा बसेको कारणले म जडीबुटीबाट औषधि बनाउनमा धेरै प्रवीण छु म कैयौं उपाधिकारी चिकित्सक भन्दा पनि राम्रो चिकित्सक भनेको छु हेर स्त्री यो तिम्रो बच्चा हो यसको मसँग कुनै सम्बन्ध छैन न त उसले मेरो आवाज नै चिन्नेछ अथवा उसले पिताको आवाज पनि मान्ने छैन त्यसैले तिमी आफैले यो औषधि यो बच्चालाई पिलाइदेऊ मिस्टरले भयभीत नजरले दिन् र औषधिको प्यालालाई फेरि थे त्यतिर धकेरिदिन् कि तिमी आफ्नो रिसको बता यो निर्दोष बच्चासँग लिन चाहन्छौ उनले सानो स्वरमा भनेन् मूर्ख स्त्री चिकित्सकले केही कठोर तर सान्तवना मिसिएको शब्दमा भने यो बिना बाबुको विपत्तिग्रस्त बालकलाई हानि पुर्याउँदैमा मैले के पाउँछु यो औषधि साँच्चै नै गुणकारी छ यदि यो मेरो आफ्नै बच्चा भएको भए र तिमी मेरै श्रीमती भारेसकी आमा भएकी भए पनि म योभन्दा धेरै केही गर्न सक्ने थिइनँ हेस्टर हतप्रभ स्थितिमा औषधि लिने हिचकिचाइरहेका थिइन् त्यसैले चिकित्सकले बच्चा आफ्नो हातमा लिए र उसलाई औषधि पिलाए तुरन्तै औषधिको प्रभाव देखियो अर्थात् चिकित्सकको वचन पूरा भएको देखियो बच्चाको श्वासमा समाप्त भयो शरीरको दुखाइ सकिए जस्तो देखियो तथा बच्चा आफ्नो स्वभाव अनुसार केही क्षणमा न लिँदा अब चिकित्सक भनिन पूर्ण हकदार त्यो व्यक्तिले बच्चाकी आमातिर ध्यान दियो उसले ध्यानपूर्वक हेऱ्यो नाडीको गतिको अनुभव गर्यो तथा आँखामा आँखा जुधार हेरिरह्यो त्यो तीक्ष् दृष्टिले आहत र मणिको हृदय उनी जसङ्ग भइन् को नदीको विस्मृति दिने खालको पेय त मलाई थाहा छैन तर भोक शोक मगाउन आवश्यक जडीबुटीको बारेमा चाहिँ मलाई ज्ञान छ त्यसमा यो एउटा औषधि छ मैले जंगलमा बसेको बेलामा एक इण्डियनलाई पढ्न लेख्न सिकाएको थिएँ जसको बदलामा उसले मलाई यो विधि सिकाएको थियो यो औषधि पिउ सम्भवतः यो औषधि निष्पाप आत्मा भन्दा कम शान्तिप्रत छ तर यसले तिम्रो आवेशपूर्ण भाव यस प्रकारले शान्त गर्नेछ कि जस्तो तुफानी सागरमा तेल हाल्नाले त्यसको तरंग शान्त हुन्छ उनले भनिन् मैले मृत्युको कुरा पनि सोचेकी छु मृत्युको कामना पनि गरेको छु त्यसको लागि प्रार्थना पनि गर्नेछु तर यदि यो प्यालामा मेरो मृत्यु छ भने मैले पिउनु अगाडि तिमी एकपटक अवश्य सोच हेर मैले यो औषधि आफ्नो ओठमा लगाएँ अब त पिउ यस्तै प्रकारले भावशून्य मुद्रामा चिकित्सकले जवाफ दियो तिमीसँग मेरो परिचय यति थोरै छ र कि तिमी मलाई त्यस्तो सम्झिन्छौ कि मेरो इच्छा यति निच हुनसक्छ यदि मैले तिमीसँग बदला लिने कुरा मात्र सोचेँ भने पनि मेरो उद्देश्यको पूर्ति त तिमीले बाँच्नुमा नै हुन्छ तिम्रो जीवनलाई खतरामा पार्नुको साटो मेरो लागि यो धेरै राम्रो हो कि तिमी बाँच र तिम्रो छातीमा रहेको यो ज्वलन्त कलंक चम्किरहोस् यति भनेर उसले आफ्नो औँला हेस्टरको रक्तिमा अक्षरमा राख्यो जुन अक्षरले हेस्टरको बक्स्यमा जलन पैदा गर्यो मानव कसैले उनको बक्स्यमा तातो फलाम राखिदिएको होस् श्रुति सम्वेमा आज हामीले सुनेको अमेरिकी उपन्यासको शीर्षक हो द स्कार्लेट लेटर र द लेटर लाई नेपालीमा अनुवाद गर्दा कलंकिनी शीर्षक दिइएको छ नेथेनाइल हाथर्नद्वारा लिखित यो उपन्यासलाई पुण्य प्रसाद प्रसाईले नेपालीमा अनुवाद गर्नुभएको हो श्रुति सम्वेगमा आज वाचन गरिएको उपन्यासबारे तपाईका केही प्रतिक्रिया सल्लाह सुझाव वा विश्लेषण भए हामीलाई लेखेर पठाउनुहोला पत्र वा इमेल लेख्दा आफ्नो पूरा नाम र ठेगाना खुलाएर होला। हामीलाई पत्र लेख्ने ठेगाना हो कार्यक्रम श्रुति सम्वेक पोस्टबक्स नम्बर छ चार छ नौ काठमाडौं र इमेल ठेगाना होटीआई एट यूनएन साँझ सवा नौ बजे श्रुति सम्वेगमा फेरि तपाईँ हाम्रो भेट हुनेछ त्यसबेला पारिजातको उपन्यास परिभाषित आँखाहरूको चौथो श्रृंखला लिएर आउनेछौ त्यसबेला सम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालीकेसँगै अच्युत किमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा चाहन्छौ शुभरात्री